संगीत का युगीन आवाज प्रस्तुत करने क्रम में अजर अमर गीत आज को एक सौ सन्ता अंठानब्बे श्रृंखला में योगगायक फतेम राजंडारी स्वर सम्राट नारायण गोपाल को सम्मेलन को आज विशेष प्रस्तृति कोांजो मिला प्राविधिक मित्र संदीप सुंदास का साथ मेंस्तुता प्रकाश आयी को शालीन अभिवादन बाउन्न बाहन्नपछि विश्व संगीतको इतिहासमा सबभन्दा ठूलो परिवर्तन आयो पश्चिमीय जगतमा डायलन थमस कविबाट प्रभावित भएर बब डायलनले आफ्ना फरक शैलीका काव्य गीतहरू गुन्जाए र उनलाई कवि गायकका रूपमा पुजिन थाले र नेपाली जनसमाजमा कवि गायकका रूपमा परिचित नारायण गोपाल गुरूवाचार्यको परिचय अर्का गायक फतेमान राजभण्डारीसँग गराइदिए सिद्ध सितार नरेन्द्र बाटाजुको नयगन तलाको निवासमा यी दुईको परिचय गराउन महत्वपूर्ण भूमिका खेल्ने यी सितार वादक आज फ्रान्सको प्यारिसमा छन् र उनी विश्व प्रसिद्ध स्तरमा सितार वादनका एक नाम भएका छन् नरेन्द्र बाटाजूको त्यो योगदानलाई सम्झना गर्दै फतेमान राज भण्डारी र रा नारायण गोपालको संयुक्ति वैरवनाथ रिमाल कदमको शब्दबाट यो गीतको शुरूआत शान्तिको धारा सदैव कलकल बनि शान्तिको धारा सदैव कलकल बनि नेपा विश्वको महान शिर विराजमा शान्तिको धारा सरैभ कलत बन्ने भ यही नक उत्पत्ति सम्पूर्ण पाए ईश्वर को सन्देश कल कल बजनीले फा है भरा भै सु मगम छहरा भरा भैया सुबास मगम छरियाल रंग शांति विक्रम संबत दुई हजार एक चैत महीना में काठम्डू को भोटाइटी पिता पुण्यचरण बाटाजू तथा माता छोरी मैया को घर गृहस्थी जेठो छोरा रूप में जन्मका थे जन्म पांच महीनामें विधाता नरेन्द्र को जीवन मधि क्र चक्र चलायो शारीरिक अवयव के कारण वाग्यरेखा को प्रभावले होती नानोस तर अवोध बालक नरेन्द्र संसार दृष्टिविहीन भर परिचित भे हिडुल गर्न सक्ने र बुझ्ने भएपछि उनको मानस पटलमा कति ठूलो आघात पर्यो उनको जीवनमा कत्रो भुइँचालो गयो त्यो सहजै अनुमान गर्न सकिन्छ यसपछि उनले आफ्नो बाँकी जीवन तारका बाजाहरूका बीचमा बिताए नरेन्द्र बाटाजू आफ्नो जीवनलाई सार्थक बनाउन किशोर अवस्थादेखि नै संगीत कलामा समर्पित भए जब जब शिरोमणि उस्ताद गणेशलाल श्रेष्ठ नरेन्द्र बाटाजू र मोहन सुन्दर जस्ता युगान्तगारी संगीतज्ञ नेपालमा त्यति बेला नारायण गोपाल जस्ता हस्ती त्यहाँ भेला हुन्थे र उनकै निवासमा उनकै संगीत कक्षमा एक जुली, अरका संग, दिन नरेन्द्र बाटाजूले अर्का गायक फतेमान राजभण्डारी नारायण गोपाललाई चिनाइदिए नारायण गोपाल र फतेमान राज भण्डारी त्यहीबाट दोस्ती शुरू भयो फतेमानलाई नारायण गोपाल त्यही दिनदेखि महाराज भन्न थाले पशुपतिको भण्डार हेर्ने फतिमान राज भण्डारीलाई महाराज पदवी दिने सोर सम्राट नारायण गोपाल नै थिए तर यी दुवैलाई चिनाउने नरेन्द्र बाटाजु जो विश्व प्रसिद्ध सितार वाधक रवि शंकरका शिष्य पनि थिए उनी अहिले प्यारिसमा छन् विक्रम सम्भ दुई सालमा नरेन्द्र भाटाजूको भक्तपुरकी विद्यारायसंग वैवाहिक जीवन सम्पन्न भयो तर यो सुखद दाम्पत्य जीवनबाट कुनै सन्तान लाभ हुन सकेन नरेन्द्र बाटाजूलाई केही वर्ष अघि स्वर सम्राट नारायण गोपाल स्मृति सम्मानद्वारा सम्मानित गरिएको थियो त्यसको ठीक एक वर्ष अघि यो गायक फत्यमान राजभण्डारलाई पनि स्वर स्मृति सम्मान प्रदान गरिएको थियो नारायण गोपाल कहिलेकाही ठट्टा गरेर आफ्ना संगीतकार मित्रहरू वा गीतकार मित्रहरूका बीचमा गीतहरू सुन्दै गएपछि भावविभोर भएर भन्थे आफूलाई एकदम मन परेको गीत कुनै मुडमा गाउन मन पराएनन् भने यो गीत फतेमानलाई ड्यौ भनेर उनी भन्ने गर्थे र फतेमान पनि आफूलाई मन साह्रै मनपर्ने गीत आफ्नोमा आइपुग्यो भने ठट्टा गरेर सोध्थे यो नारायण गोपालले मलाई अफर गरेको गीत हो यस किसिमको सम्बन्ध थियो दुई महाराजहरूका बीचमा तर फतेमान राजभण्डारीले नारायण गोपालका धेरै गीत गाउने मौका पाउनुको प्रमुख कारण थियो दुवैको उदार चरित्र र उदार स्वभाव फतेमान राजभण्डारी जीवित अवस्थामा हुँदा नारायण गोपाललाई सम्झना गर्दै कहिलेकाही भन्थे मैले नारायण गोपाललाई पशुपतिका धेरै बुटीहरू चखाएको छु नारायण गोपाल साँझ साँझतिर बुटी, बुटी खोज्न मेरो घर पनि आइपुगेका थिए फतेमान राजभण्डारीको घरमा को पुगेनन् एउटा संस्मरण फतेमान राजभण्डारीले साँझ पोखेका थिए निबन्धकार शंकर लामी छाने संगीत र संगीतकार अम्बर गुरूङ उनको घरमा पाउन आएछन् दुवैले रस र धेरै पिएछन् गुड भन्दै फर्किएर गएछन् भोलिपल्ट बिहान फतेमान राज भण्डारी मर्निङ वाक गर्दै घुम्दै जाँदा आफ्नो घरभन्दा केही परको पोखरीमा यी दुवै संत साहित्यकार र संगीतकार पोखरीमा गुर्लुम्बई खसेर डुबिरहेका रह रहेछन् र त्यो दृश्य देखेर फतेमान राज भण्डारी कयौं वर्षसम्म पनि हाँसेर सुनाउँथे न दुवै घर पुगेर गुड नाइट न ना मका गुड नाइट भए ती त बाटोका बीचमा गुड भएका रहेछन् यस्ता धेरै संस्मरणका बीचमा फतेमान राज भण्डारीको नारायण गोपाल संघको घनिष्ठता दुई कारणले भयो एक फतेमान स्वयं पनि एक आजाद स्वभावका थिए उनले नेपाल प्रज्ञा प्रतिष्ठानको जागिर छोडेर आफ्नो सानो व्यवसाय शुरू गरेका थिए भने नारायण गोपाल एउटा प्रशासकीय जीवनमा बाँधिएका बेला फतेमानका निकट भएका थिए गोपाल योजनले तयार पारेको कुनै भजन गाउन नारायण गोपाललाई आग्रह गर्दा मैले भन्दा राम्रो यो फतेमानले गाउन सक्छ भनेर नारायण गोपालले त्यो भजन फतेमानतिर पास गरेका थिए नारायण गोपाल आपका राम गीत फत्यमला ना आग्रह करुत छ भैरवनाथ रिमाल कदम को शब्द में नारायण गोपालकीत में फतेमान राजभंडारी को स्वर नचिने गरो मान्दै पराई पो भने बाने झै गरी भने मन त सम समथे छुट्टा एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा फतेमान र नारायण गोपालको दोस्तीले धेरै फरक बन्यो नेपाली सुगम संगीत विनोद दाहाल विनोद दाहालले आज एउटा नयाँ कुरा जानकारी दिनुभएको छ भारतीय राष्ट्रिय गानका नेपाली मूलका कम्पोजर जसको आज निधन भयो वहाँको बारेमा कार्यक्रममा शुच्छ प्रवेश अपेक्षा छ भनेर उहाँले भन्नुभएको छ विनोदजी तर भारतको राष्ट्रगान जनगण मन अधिनायक संगीत गर्ने श्रीराम सिंह ठकुरीको निधन त दुई हजार दुई अप्रेल पन्ध्र तारीक नै भइसकेको छ उनी हिमाचल प्रदेशमा जन्मिएका हुन् र उनको जन्म उन्नाइस सय चौध अगस्त पन्ध्रका दिन भएको थियो उनले भारतको राष्ट्रगान बाहेक कदम कदम बढ़ाएजा सुख सुख चयन जस्ता गीतहरू पनि संगीत गरेका हुन् श्रीरामसिंह ठकुरीले संगीतबद्ध गरेको राष्ट्रगानलाई परिवर्तन गर्न भारत सरकारले धेरै पटक कोशिश गरे पनि यो राष्ट्रिय गान संग्रहालयले स्वीकृति नदिएका कारण वा त्यो लिपि बदल्नका लागि धेरै प्रक्रिया हुने कारणले गर्दा श्रीरामसिंह ठकुरीको नाम मेट्न सकेको छैन रामसिंह ठकुरी जो नेपाली मूलका गोर्खा जवान पनि हुन् उनी कप्तानसम्म भएका थिए रामसिंह ठकुरीले रविन्द्रनाथ ठाकुरद्वारा रचित जनगणना अधिन आएका भारतको मुम्बईको होटल वाटसनमा जज पञ्चम र एलिजाबेथ द्वितीयका अगाडि प्रस्तुत गरेका थिए र त्यसकारण रामसिंह ठकुरी भारत रौंजेलसम्म नेपालीका नाममा राष्ट्रगान तयार पार्ने एक प्रतीकका रूपमा सम्झना गरिनेछन् आजको यो कार्यक्रममा हामी चर्चा गर्दैछौ फतेमान र नारायण गोपालका सम्बन्धका बारेमा फतेमान राजभारीलाई जसरी प्रेमले महाराज भन्थे यो महाराज पदवी धेरै वर्षपछि नारायण गोपालको पुस्ता पछि अन्य कलाकारमा पनि सर्दै गएको छ तर फतेमान राज भण्डारी सदैव नारायण गोपालका निम्ति महाराज नै रहयो नारायण गोपाल बाहेक फतेमान राज भंडारी अम्बर गुरूंग का प्रिय गायक थे उनके रातो र चंद्र सूर्य तेई गरी भारत नाकाबंदी करा दुई हजार पैंतालीस साल में बने गीत होशियार एस बखत होशियार फतेमान राज भंडारी को स्वर प्रयोग करी नातिकाजी शिवशंकर स्वर प्रयोग स्वर सम्राट नारायण गोपाल ने जीवन में कई कसईसंग पैसा लीत तर जीवनमा एउटा संकट उनलाई सधैँ पर्यो उनी वर्ल्ड कप आफ्नै घरमा टीभीमा हेर्न चाहन्थे तर उनकोमा टेलिभिजन थिएन र टेलिभिजन एक शर्तमा उनले किन्ने भए उनी कुनै कम्पनीका लागि एउटा एल्बम तयार गर्ने भएपछि त्यो कम्पनीले दिएको एडभान्स पैसामा टेलिभिजन किनेर उनी वर्ल्ड कप हेर्न चाहन्थे तर त्योभन्दा ठूलो संकट उनलाई त्यति पर्यो जब उनी महाराजगंजमा घर बनाउँदै थिए र घरको पहिलो छत पूरा गर्नका लागि उनले कुनै समय एउटा गीतकारसँग एक शर्तमा गीत संगीत गरेका थिए पहिलो छतको सिमेन्ट र दण्डी तिमीले पूरा गर्नेछौ तिम्रो गीतको संगीत म गर्नेछु तर त्यो गीत चाहिँ म गाउँदिन त्यो गीत थियो भैरवनाथ रिमाल कदमको शब्द नारायण गोपालको संगीत स्वर फतेमान राजभण्डारी Mm hey -hmm. जिपोना भरि सुख पैसाठी वर्षको उमेरमा जब फतेमान राजभण्डारी पुनः मञ्चमा गाउन ओर्लिए उनलाई तीनवटा माइकले साथ दिनु पर्यो र उनको गरजदार आवाज तीनटै माइकमा गुन्जिँदा उनी अर्कै गायकका रूपमा देखिए उनकै नकल गरेर रा दीपक राजगिरीले विभिन्न प्रहसन पनि गरे रामकृष्ण गिरीका छोरा दीपक राजगिरी फतेमान राजभण्डारीको पुनरागमनपछि फतेमान राजभण्डारीको गायन शैलीका नकलका निम्ति लोकप्रिय भए फतेमान राजभण्डारीले नारायण गोपालका निम्ति संगीत भएको नेपाल भाषा अर्थात नेवारी गीत गाउने मौका पनि पाएका थिए द्वारिकालाल जोशीको संगीतमा यद्यपि नारायण गोपाल स्वयंले पनि तीनवटा नेपाली गीत आफ्नै कोठामा रेकर्ड गरेका छन् टुयुगु भुँ जिन्दगी डकले एला छ जित मति नायना र उनले फर्पिङको दल्लुमा जीवनय छकझग छन्त झिइएका बोलको गीत गाएर पनि मातृभाषा प्रेमी नेवारहरूका माझमा नारायण गोपाल मंचमा उभिएका थिए आगामी मैना ललितपुरमा नारायण गोपालको सम्झनामा हुने कार्यक्रममा ललितपुरका प्रसिद्ध गायक स्वयम्भूराज साकेले नारायण गोपालको नेवारी भाषाकै गीत गाउने प्रण गरेका छन् भने आगामी मंशिर उन्नाइस गते नारायण गोपालको निधन निदन भएको पच्चीसौं पुण्यतिथिको सन्दर्भमा नारायण गोपालको निवास महाराजगंजमा हुने कार्यक्रममा थुप्रै नयाँ कलाकारले पनि नारायण गोपालका गीतहरू गाउँदैछन् कार्यक्रम एघार बजे हुने निश्चित भएको छ आज हाम्रो फेसबुकमा निर्वीक जंग रायमाझी बनेपाबाट लेख्नुहुन्छ आज दुई वस्ताज एकै साथ सुन्न पाइने भयो सदाझै कार्यक्रम ज्ञानवर्धक र रोचक हुनेछ नारायण गोपालका नयाँ किस्सा सुन्न पाइयोस् भनेर लेख्नु भएको छ कार्यक्रम सारे मिठो हुने हो दाजु डाउनलोड गरेर सुनिन्छ प्रत्यक्ष सुन्न नपाए पनि भवानी प्रसाई हरि ढकाल अनन्त कटुवाल सानु शीतल राजेश्वर उदय अमृत छेत्री दिनेश राउत एसएन दहाल, मुरारी सिगदेल लगायत थुप्रै मित्रहरूले प्रतिक्रिया व्यक्त गर्नुभएको छ भने देवेन्द्र मान सिंह लेख्नुहुन्छ एकदमै खुशीको कार्यक्रम सुन्न पाउने हो दुई महान हस्तीको कालजयी गीतहरूको प्याकेज कुमारजंग कार्कीका पंक्तिहरू दुई महारथीको दोस्तीका कथा व्यथाहरूको सप्रसंग व्याख्या सुमधुर गीतहरूका साथमा सुन्नको लागि आतुर छु भन्नुभएको छ नारायण गोपालले संगीत गरेका प्राय गीत गाउने गायकहरूमा फतेमान राजभण्डारी अरू लामा र कन्या कुमारको नाम अगाडि आउँछ तर ध्रुव नारायण मानन्दहरूको रचनामा ध्रुव कृषिसँग नारायण गोपालले गाएको कही कतै उसको पनि माया लाग्छ मलाई फेरि गीत पनि चर्चित मानिन्छ तर फतेमान राजभण्डारीले गाएका गीतहरू नारायण गोपालले गाएका गीत, गो गीत जतिकै लोकप्रिय भएका छन् र शिखर सुनेका छन् फतेमान राजभण्डारले गाएका गीतहरू कम समयका लागि चर्चामा नभइकन जुगु जुगसम्म टिक्ने गीत भएका छन् बनै खायो दडेलोले त्यसमध्ये एउटा उधार्ने गीत मानिन्छ यसलाई प्रसिद्ध कवि एवं गीतकार काली प्रसाद रिजालले रचना गर्नुभएको हो नारायण गोपाल स्वयंले पनि यसलाई गाउनु भएको छ हंकङको मंचमा तर नारायण गोपालले गाइसकेको कैयौं वर्षपछि फतेमान राज भण्डारीले रत्न रेकर्डिङ संस्थानको रेकर्डिङका निम्ति कोटामा रेकर्ड गराए तर पत्यमान राज भण्डारीकै जीवनकालमा फेरि पत्यमान राज भण्डारीका छोरा पुस्ताका गायक शैलेश सिंहले नारायण गोपाल संगीत कोषद्वारा आयोजित गायन प्रतियोगितामा गाएर प्रथम पुरस्कार पाएपछि पुरस्कार स्वरूप नारायण गोपालकी पत्नी पेमला गुरूवाचार्यबाट बक्सिसका रूपमा यही गीत पुनः गाउने मौका पाएका छन् आज यो तीनै गीतलाई प्रस्तुत गर्न प्राविधिक मित्र सन्दीप सुन्दास उत्सुक देखिनुहुन्छ भने म यो कार्यक्रमको संयोजन गर्दै गर्दा पहिलो पटक नारायण गोपालको स्वरमा बनाई खायो डढेलुले प्रस्तुत गर्न चाहन्छु पनि छैन मलाई निद्रा पनि छैन मन बुझाउने के पुरा खोला तो त्यो खेरी जान्छु त्यो बैगुनेको हात ko ne ko a सम्राट नारायण गोपालको संगीत र आफ्नै स्वरमा फतेमान राजभण्डारीको कालजयी गीत बनाई खायो दडिलोले कालीप्रसाद रिजालको शब्दमा यस गीतलाई पुस्तान्तरण गर्दा तीन पुस्ता यो गीत पुगेको छ र तेस्रो पुस्ताका प्रतिनिधि गायक शैलेश सिंहले गाउँदा कालीप्रसाद रिजालज्यूले यसमा थप नयाँ पंक्तिहरू पनि रचना गर्नुभएको छ विशाल बस्ने ट्वीटरमा मेन्सन गर्नुहुन्छ नारायण गोपालको स्वरमा त्य मोरीको पापी मायाले सुन्दा झन मजा आयो दुवै भर्षन एकसाथ सुन्न पाए कम्ता मजा हुन्थ्यो माइला काजी लेख्नुहुन्छ बनै खायो दडेलोले मनै खायो ते मुरीको पापी मायाले सदाबहार गीत मनै रमाउने परिपुष्पी मेन्सन गर्नुहुन्छ बुवाले मलाई गुडनाइट वाला कहानी सुनाउनु भएको थियो जुन अधुरो रहेछ आज पूरै सुने रमाइलो लाग्यो गुडनाइट वाला कहानी थियो शंकर लामिछाने अम्बर गुरूङ र फतेमान राजभण्डारीको फतेमान राजभण्डारीको जीवनको एक चरणमा सबै दाँतहरू नभएका कारणले केही वर्ष उनले मंचमा गीत गाउन र फोटो खिचाउन रूचि राखेनन् र उनको फोटो खिच्न फोटोकवि कुमार आलीले उनलाई निकै जासुसी गरी कुना कुनामा खोज्नुपर्ने झ्यालबाट चढ़न् पर्ने यस्ता प्रसंगहरू पनि भएका थिए चर्चा जारी नै रहनेछ बनाइ खायो दडेलोले अब क्रमशः फतेमान राज भण्डारी र शैलेश सिंहको स्वरमा दुवै भर्छन् there सकी योगी बरे आखा मेरो तो चंद्रपना बरेली मई अलजी योगी कठे मोटू मेरो कतिरा गायक शैलेश सिंहको स्वरमा फतेमान राज भण्डारीको यो कालज स्वरलाई राख्यो हामीले विशाल बस्नेत लेख्नुहुन्छ चा। धन्यवाद सामिज्यू हजुरप्रति आभार छ फतेमान र शैलेश सिंहको स्वरमा यही गीत सुनाई दिइहाल्नुभयो मजा आयो त्यसै गरी लोकेश तिमिलसिन्हाले पनि मनै खायो त्यो त्यही मुरीको पापी मायाले मनै सुने गीतको लागि थ्याङ्कयू भनेर लेख्नु भएको छ भने विनोद दाहालजीले पनि नारायण गोपालको गीत बारेमा चर्चा गर्नुभएको छ भने उदिप बरालजीले मौलिक गीतहरू सुन्ने लोभमा नै अजरम्बर गीतहरू कुर्ने गर्छु म त भनेर लेख्नुभएको छ भने संगीता साके जो उस्ताद भैरबहादुर थापाकी सुपुत्री पनि हुनुहुन्छ र चर्चित गायिका संगीता थापा साके लेख्नुहुन्छ नमस्कार दाजु कार्यक्रम सुन्दैछु एकदम रमाइलो र महत्वपूर्ण लाग्यो धेरै कुराहरू दुई हस्तीहरूका बारे थाहा पाउँदैछु धन्यवाद विनोद कुमार सिन्तान लेख्नुहुन्छ आज धेरै दिनपछि लाइभ सुन्दैछु र रोचक रोचक विषयवस्तुहरूको मजा लिँदैछु साँच्चै नै प्रकाशदाई यो अजर अमर गीतहरू कार्यक्रममा अजर अमर गीतहरू मात्रै बजाउनु भएको भए त यति धेरै रोचक घोचक घटना परिघटना विषयवस्तुहरूको बारेमा जान्न बुझ्नदेखि चुक्ने कार्यक्रमको सफलताको लागि शुभकामना भनेर लेख्नु भएको छ चितवनबाट सुदीप शिवाकोटीले कार्यक्रमका बारेमा सुन्दैछु भनेर प्रतिक्रिया व्यक्त गर्नुभएको छ फत्यमान राज भण्डारीप्रति उज्यालो नाइन्टी नेटवर्कका तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सदा सर्वदा नेपाली सुगम संगीतमा फतेमानको स्थान अझर अमर रहोस भन्ने कामना गर्दछौ आजको कार्यक्रमको अन्त्यमा अब चर्चा गर्नेछौ संगीत प्रवीण नरराज ढकालका बारेमा ईस्वी सम्वत उन्नाइस सय बीसमा मंगिर पन्ध्रका दिन जन्मेका नराज ढकाललाई संगीत प्रवीण नपढ्दै नेपाल सरकारले त्यति बेला संगीत प्रवीणको पदवी दिएको थियो जति उनले भारतीय राजतावासको राजदूतको कक्षमा गीत गाएर कार्यालयको सिसा फोड़िदिएका थिए यस घटनापछि उनलाई नेपाली जनसमाजमा र नेपाली सरकारले संगीत प्रवीणको पदवी दिएका थिए नेपाली जातिका प्रथम गायिका मेलादेवीबाट प्रभावित भएर उनकै संसाथमा रहेर कलकत्तामा गई संगीत सिकिएका नराज ढकाल नेपाली जगतमा धेरै नयाँ कलाकार भाषाभाषीका गायक गायिकालाई संगीतको प्रशिक्षण दिने एक महान हस्ति हुनुहुन्छ वहाँको भोलि जन्मदिनको सन्दर्भमा नेपाल संगीत विद्यालय पिंगला स्थानमा एक बजे सांगीतिक कार्यक्रम पनि हुँदैछ र नराज ढकाललाई सम्झना गर्दै उनकै स्वरमा यो गीतबाट कार्यक्रम चर्चा गर्नेछौं प्रवीण नराज ढकालले कलकत्तामा मोरिस संगीत विध्यालयमा पनि संगीतको अध्ययन गरे विक्रम सम्वत उन्नाइस सय सतहत्तर साल मंगिर शुक्ल प्रतिपदाका दिन पिता कविराज ढकाल र माता रमाप्रिया ढकालको कुशले चौरको साधारण परिवारमा जन्मेका नराज ढकालले तारादेवीदेखि लिएर रा रामकृष्ण ढकाल आनन्द कार्कीसम्मका संगीतका शिष्यहरूलाई शिक्षा तालिम दिनुभएको थियो यद्यपि नराज ढकालका आफ्नै गुरु भिनाजु यज्ञराज शर्मा सत्याल पनि उनका गुरु थिए जसले उनलाई त्यति बेला लक्ष्मण शमशेरको दरबारमा गाउनका लागि प्रवेश गराएका थिए विक्रम सम्भत दुई हजार छ सालमा नराज ढकालले केही महिना भारतको मोरिस म्यूजिक कलेज भातखण्डे विद्यापीठ लखनऊमा अध्ययन गरे यसैबीच उनको जीवनमा ठूलो आँधी चल्यो परिवारका सारा सदस्यको बोझ र दायित्व उनीमाथि नै पर्ने आयो आफ्नो पोषक र संरक्षक दाजु परलोक भएको खबर पाइ उनी अध्ययनलाई त्यसै छाड़ी घर फर्के साहित्य अनुरागी राजा महेन्द्रबाट उनलाई विक्रम सम्बर 2014 हजार चौधदेखि राजदरबारमा एक संगीतका संगीत रूपमा आश्रय मिलेको थियो नेपाल संगीत महाविद्यालयका संस्थापकहरूमध्ये एक उनी पनि हुन् विक्रम सम्बर दुई हजार महाकवि लक्ष्मीप्रसाद देवकोटाकी भान्जी विषेनाथ चालिसेकी छोरी सुश्री ज्योतिसँग नराज ढकालको विवाह भएको थियो उनको दाम्पत्य जीवन सन्तोषप्रद थियो उनी छोरी एक गरी चारजना केटाकेटी भए उनका छोरा प्रभुराज ढकाल अहिले नेपाली शास्त्रीय संगीतका प्रवर्धनमा सक्रिय छन् भोलि पिंगला स्थान सिनामंगलमा नेपाल संगीत विद्यालयमा नराज ढकालको सम्झनामा एक विशेष कार्यक्रम पनि हुँदैछ आजका कार्यक्रमका बारेमा फेसबुकमा सरिता प्रजापति लेख्नुहुन्छ सुन्दैछु दाई एकदम रमाइलो लागिरहेको छ संगीतका दुई महान हस्तीहरू अनि जादोमय स्वरका धनी शैलेश सिंहको आवाज सुन्न पाउँदा खुशी लगे अमृत छेत्री खहा यो तीन पुस्ते गायन सुन्न पाएं एक वास्तव में यह सबका सुखद भयला विराटनगर गायिका रश्मि अमात्य हेर सौभाग्य हो मैं तीन पुस्ता का गायक स्वर एक पटक सुन्न पाएं तेगरी हामला ट्विटर में धरें मित्र कार्यक्रम का विभिन्न किसिमका प्रतिक्रियाहरू व्यक्त गर्नुभएको छ समय साथ रहेमा वाचन गर्ने नै छौं अहिले फेरि संगीत प्रवीण नराज ढकालको शब्द संगीत र स्वरमा यो गीत जीवन मलाए आ कसई होया जीवन को हर एक क्षेण माँ सब कसई होया मलाए आ कसल होया रात बुस कुही तारा कुहि रात भुस कुही तारा कुही समही कसै पोष मलाई आउँछ कसै या फतेमान राज भंडारी संगीत प्रवीण नाराज ढकाल हार्दिक श्रद्धांजलि अर्पण करते आजको यो एक सय अन्ठानब्बे श्रृंखलाबाट विदा हुनुभन्दा अगाडि आगामी मंगिर 19 गते शनिबार 11 बजे नारायण गोपाल निवास महाराजगंजमा नारायण गोपालको निधन भएको पच्चीसौं पुण्यतिथिका सन्दर्भमा विशेष सांगीतिक कार्यक्रम हुँदैछ त्यसै गरी भोलि नेपाल संगीत महाविद्यालयमा संगीत प्रवि नराज ढकालको सम्न्दनामा सांगीतिक कार्यक्रमको आयोजना हुँदैछ दुबै दुवै जानकारीसँगै आजको यो कार्यक्रमबाट प्राविधिक मित्र सन्दीप सुन्दास र यो प्रस्तुता प्रकाश स्वामीलाई विदाम युगका गीतहरूको र दस्तावेज